भाइको आठ वर्ष बित्न लाग्दा पनि मुक्त हलियाको अझै पुनः स्थापना हुन सकेन नक्कली हलिया बनेर वैतणीमा एक व्यक्तिले पाँच लाख खुमल्याएको खुलासा सुदूरपश्चिमको मुख्य पर्व गौरव आजदेखि शुरू पर्वको पहिलो दिन आज घर घरमा महिलाले निराहार वर्तपछि तामाखा भाडाहरूमा बिरुवा भिजाएर मनाइँदै सवारी दुर्घटना बर्टन बढ़न थालेपछि क्षेत्रीय ट्राफिक कार्यालय अत्तरीद्वारा सवारी साधन चेक जाँचमा कड़ाई पहाड़ी रूटहरूमा चल्ने निजी गाड़ीहरूमा आजदेखि टाइम कार्ड लागू पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण शुक्ला फाटा चिनाउन प्याकेज तयार कैलालीमा स्थानीय निकायको पुनर्संरचनामा असहमति जनाउँदै ज्ञापन र ऊर्जा मन्त्रीको निर्देशनपछि धनगढ़ी वितरण केन्द्रद्वारा विद्युत महसूल नतिर्नेको लाइन काट्न कार्यमा तीव्रता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 फोन, तपाई हामी गरने तपाई जानकारी कराया विषयता का आधार में बयानबे दशमलव दु मेगा हर्ज को प्रसारण क्षेत्र भ्र का हरेक नागरिक रेडियो संवाददाता बनाने अभियान हम तायित्व पूरा करते सब को साझा आवाज बनाने अभियान हम जिला कृषि विवास कार्यालय डड़धुरा को, को, को सांचाई सहकारी सिंचाई तथा प्लास्टिक पोखरी निर्माण को निवेदन पेश करने संबंधी अत्यंत जरूरी सूचना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 सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपी. र साना सिंचाई तथा प्लास्टिक पोखरीका लागि रु सय र सहकारी सिंचाईका लागि रु तीन सयको राजस्व सहकारी सिंचाईका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष आलिताल गांखेत असीग्राम नवदुर्गा बेलापुर भद्रपुर सिपुर देवल बागेश्वरमा दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र पुनश योजनाको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डडेलधुरा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइट डब्लूब्लूलबाट डाउनलोड -dad गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उप कुनै कार्यवाही हुनेछैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलधुरा तथा पाएको कृषि सेवा केन्द्रमा सम्पर्क गर्न जानकारी सम्पर्किलासी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्जमा रेडियो युनिटी डट कम डटीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु हलिया मुक्तिको घोषणा भएको आठ वर्ष बित्ने लाग्दा समेत सुदूर तथा मध्य पश्चिमका मुक्त हलिया परिवारको पुनर्स्थापना हुन सकिरहेको छैन आज डलधुरामा आयोजित मुक्त हलियारको अवस्था तथा सरोकारवालाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा सुदूर तथा मध्य मुक्त हलियरको वर्तमान अवस्था र चुनौतीका विषयमा वृहत छलफल गरिएको छ सा। साहू महाजनबाट मुक्त भएको आठ वर्ष बितिसक्दा पनि मुक्त हलियाको अवस्था उस्तै रहेको छ सरकारले मुक्त गराउने काम बाहेक पुनर्स्थापनाको कार्य कछुआको गतिमा अगाडि बढ़ाउँदा आफूहरू पीड़ामा रहेको र परिवारको मुखमा भाँड़ लाउने समस्या जीवका त्यू रहेको मुक्त परिवारले पीड़ा सुनाएका छन् सरकारले दुई हजार पैसठी सालमा हलिया मुक्तिको घोषणा गरे अनुसार पुनर्स्थापना प्रक्रिया अगाडि बढ़ाए पनि वास्तविक हलियाको अझै परिचय पत्र पाउन सकेका छैनन् सरकारी लगतमा थ्रै हलियाले फारम भरेको भए पनि नाम छुटेको मुक्त हलियाहरूको भनाइ रहेको छ आफूहरूको सरकार, सरकारले चाँडो व्यवस्थापन गरिदिनुपर्ने उनीहरूको माग रहेको छ सरकारको तथ्याङ्क अनुसार उन्नाइस को उनासाठीको संख्यामा रहेको मुक्त हलिया मध्ये एघार हजार दुई सय उन्नाइसजना प्रमाणीकरण भएका छन् प्रमाणीकरण मध्येबाट पनि आठ जनाले मात्र परिचय पत्र पाएको राष्ट्रिय मुक्त हलिया समाज महासंघको तथ्याङ्क छ सरकारले वितरण गरेको परिचय पत्रको वर्गीकरणमा भा समस्या भएकाले थुप्रै हलियाहरू अधिकारबाट वञ्चित बन्नु बन परेको छ सरकारले मुक्त मुक्तहलियाको लागि घर निर्माण गर्न जमिन उपलब्ध गराउने र वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिए पनि औषधमा छदेखि सातजनाको परिवार एउटै कोठामा जीवनयापन गर्दै आएका छन् अहिले पनि कुनै हलिया स्थापित भएका छन् भने कुनै हलियाले ऋण समेत पाउन नसकेको अवस्था छ यसैबीच वैतडीको सलेनाका एक व्यक्तिले नक्कली हलिया बनेर पाँच लाख कुम्ल्याएको खुलासा भएको छ सा, सलेना दुई बस्ने ज्ञानी राम जग्गा हुँदाहुँदै पनि क वर्गको हलिया परिचय पत्र लिएर रू पाँच लाख लिएको भन्दै अख्तियारमा उजुरी परेको छ लोहारको नाममा सलेना एकमा किता नम्बर दुई सय तेह्र दुई जग्गा रहे पनि उनी नक्कली हलिया बनेर सरकारबाट पाँच लाख रकम लिएको स्थानीय कैलाश लोहारले बताएन आफ्नै सरदर देवरले हलिया परिचय पत्र लिएर पाँच लाख लिएको बताउँदै उनले आफूसँग जग्गा रहेको र देवरसँग पनि जग्गा भए पनि नकली हलिया बनेर 5 लाख रकम लिएको दावी गरिने निवेदनमा उनले नकली हलिया बनेर सरकारी रकम कुम्ल्याउने देवरमाथि कार्यवाही हुनुपर्ने मांग गरेकी साना रकम असुल उप गरी हलिया परिचय पत्र खारिज गर्न समेत उनको माग रहेको छ लोहारले साउन पच्चीस गते जिल्ला प्रशासन कार्यालय बैतडी र तीस अख्तियारमा उजुरी दिएकी छन् जिल्ला प्रहरी कार्यालय बैतडीले नकली हलियामाथि छानबिन प्रक्रिया अघि बढ़ाएको बताएको छ चलेना अस्थायी प्रहरी चौकीका इन्चार्ज शंकर सिंह धामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय पठाएको बताउनु भएको छ बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले भने यस विषयमा आफूलाई थाहा नभएको बताउनु भएको छ गाविसको सिफारिशमा प्रमुख जिल्ला अधिकारी संयोजक समितिले हलिया परिचय पत्र प्रदान गर्ने र परिचय पत्रको आधारमा जिल्ला मालपुत कार्यालयले दकम दिने प्रावधान रहेको छ महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान प्राप्ति र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्दै सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि शुरू भएको छ पौराणिक कालमा भगवान महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहर व्रत बसी आराधना गरेकोले मनोकांक्षा पूरा भई विवाहसमेत भएको सम्झना स्वरूप यो पर्व मनाउने गरिएको शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउने गरिन्छ सुदूरपश्चिम र मध्य केही जिल्ला तथा भारतको कुमाउमा परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वको पहिलो दिन आज घर महिलाले निराहार व्रत बसी तामाका भाडामा बिरूडा मांस गहत केराउ गहु गुरांस भिजाएर पर्व शुरू गरिने स्थानीयवासी पण्डित दयाकृष्ण पन्तले बताउनु भएको छ सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने र धागो समेत चढाएर पूजा गरी घर भित्राउने चलन छ गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौराखलो गौरा मनाउने स्थानमा फाग गाएर पूजा गर्दछन्भिषेक गरी धुव धागो घाटीमा लगाएर देवी विसर्जन गरेपछि प्रसादका रूपमा बिरूडा ग्रहण गर्ने र घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरूडाको टीका लगाइने प्रचलन छ बिरूडा भिजाएपछि महिलाले सामूहिक रूपमा धान साउ तिल अपामार्ग लगायत वस्तुबाट गौराको मूर्ति बनाई गौरा घरमा भित्राएर पूजा गरिने र विसर्जन नभएसम्म गौरा घरमा पुरूष तथा महिला छुट्टा छुट्टी रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा भा। देउड़ा चैत धमारी आदि खेल खेलेर मनोरञ्जन लिने चलन छ गौरा पर्वमा देउड़ा गीतका माध्यमबाट एक दुःख सुख बाढ्नुका साथै माया प्रेम समेत साट्ने गरिन्छ मानिसमा धार्मिक आस्था आपसी सद्भाव बढ़ाउन मदत पुर्याउनका साथै सुख शान्ति हुने देव देवी इष्ट र कुल देवताको प्रसन्न हुने जनविश्वासका साथ मनाइने यो पर्वले यति बेला सुदूरपश्चिममा चहल पहल र रौनक समेत बढ़ाएको छ नेपालीको महान् चाड़ बडा भन्दा पनि सुदूरपश्चिमीले बढ़ी महत्वका साथ मनाउने यो पर्वमा परदेशीहरू पनि घर फर्किने र विवाहित चेली पनि माइत आउने गर्दछन् गौरव पर्वको प्रमुख आकर्षण देउड़ा हो देउड़ामा पौराणिक देवी देवताका गालाई गीतका रूपमा गाउनुका साथै सामाजिक विकृति विरूद्ध पनि तीखो व्यङ्ग्य गरिन्छ यसै गरी सामाजिक रीतिरिवाज सुख दुःख महिलाका व्यथा पनि देउड़ाकै माध्यमबाट अभिव्यक्त गर्ने प्रचलन रहेको छ सुदूरपश्चिममा सवारी दुर्घटना बढ़न थालेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतयाले सवारी साधनलाई कडाईका साधन साधन साथ चेक जाँच गरी दुर्घटना न्यूनीकरण गर्ने प्रक्रियाको थालनी गरेको छ सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि पहाड़ी रूटमा चल्ने सवारी साधनमा टाइम कार्ड सिस्टम र तराईमा चल्ने सवारी साधनलाई कडाईका साथ चेकिङ गर्ने प्रक्रिया अघि बढ़ाएको हो बढ़ी यात्रु बोकेका सवारी साधनलाई कार्यवाही गर्ने र मापसी गरी सवारी चलाउने चालकलाई हदेसम्मको कार्यवाही गर्ने प्रक्रिया अघि बढ़ाएको क्षेत्रीय ट्राफिक कार्यालयका प्रहरी उपक रमेश थापाले जानकारी दिनुभएको छ कमी गर्नका लागि रूट परमिट इजाजत नदिएका ठाउँमा ती सवारी साधनलाई चल्न नदिने सीट भन्दा बढ़ी यात्रुलाई बाटोमा झार्ने वापसे गरी चलाएका सवारी चालकलाई नियन्त्रणमा लिई कार्यवाही गर्ने प्रक्रिया अघि बढ़ाएपछि सवारी दुर्घटनामा कमी आएको बताउनु भएको छ यसैबीच आजबाट पहाड़ी रूटहरूमा चल्ने निजी गाड़ीहरूमा टाइम कार्ड लागू भएको छ सा। सार्वजनिक यातायातका साधनमा प्रयोग हुँदै आइरहेको टाइम कार्ड आजदेखि निजी सवारी साधनमा पनि लागू भएको स्याउले ट्राफिक पोस्ट डलधुराका सही शंकर जानकारी दिनुभएको छ टाइम कार्ड लागू भएसँगै अपश्याउलेबाट बुडर पुग्ने कुनै पनि सवारी साधनले दुई घण्टा लगाउनु पर्नेछ भने बुडरबाट अतरिया पुग्ने साढे घण्टा लगाउनु पर्नेछ टाइम कार्ड लागू भएपछि सवारी दुर्घटनामा कमी आउने पनि सोही नाथले जानकारी दिनुभएको छ टाइम कार्डको पालना नगर्ने सवारी साधनलाई पहिलो पटक सम्झाई बुझाइ गर्ने र त्यसपछि पनि नियम पालना नगरे पहिलो पटक पाँच सय दोस्रो पटक एक हजार र तेस्रो पटक पन्ध्र सय जरिमाना समेत समेतले बताउनु भएको छ कैलालीको लम्किचुवा नगरपालिका एक शान्ति टोल भएर बग्ने धोबनी खोलामा पुल नहुँदा स्कूलले बाल बालिकालाई समस्या भएको छ वर्षा लागेसँगै खोलामा आउने बाढ़ीका कारण व्यवस्था नगर र लङकी क्षेत्रका क्याम्पस तथा विभिन्न निजी एवं सरकारी विद्यालयमा अध्ययन गर्न आउने शान्ति टोल पाल बजार मोटेरा अमरावती बोक्सी लगायतका करिब पाँच सय विद्यार्थी प्रतिक्ष प्रभावित हुने गरेका छन् खोलामा पुल नहुँदा प्री प्राइमेरी नर्सरी कक्षामा पढ़ने दुई वर्षदेखि छ वर्ष उमेर समूहका बाल बालिकालाई बढ़ी समस्या हुने गरेको शान्ति टोलकी निर्मला बिनाडी न्यौपानीले गुनासो गर्नु भएको छ खोला पारी राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा शान्ति टोलबाट मात्र दुई वर्षदेखि छ वर्ष उमेर समूहका करिब एक दर्जन बाल दैनिक पठन गर्न आवजावत गर्दछन् खोलामा पुल नहुँदा आकाशबाट पानी र खोलामा पार्टी आएको दिनमा विध्यालय शिक्षाबाट समेत त्यस क्षेत्रका सयौं विद्यार्थी वञ्चित हुने गरेका शान्ति टोलका समाजसेवी चितराज तिमल सेनाले गुनासो गर्नुभएको छ खोलामा कोपिला वनसंग जोड़िएको झणावस्थाको काटेपोल भए पनि व्यवस्थित नगर जोड्ने बाटो भने सहज नभएको तिमल बताउनु भएको छ पूर्व पश्चिम महेन्द्र राजमार्गको कञ्चनपुरको झलाडी जनारी बाड़ी खण्डमा महिलामाथि राजमार्गमै जबरदस्ती कड़ी गर्न खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ आज बिहान राजमार्गको वनहरा पुल नजिकै रहेको भेटघाट शिविरकी एक विवाहित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर रा, छेउमै रहेको जंगलमा बलात्कार गर्न खोज्ने कञ्चनपुरको झलहरी पिपलाड़ी नगरपालिका एघारका सत्ताइस वर्षीय अम्बर प्रहरीले नियन्त्रणमा लिएको हो इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदा महिलालाई राजमार्गबाट लछार पछार गर्दै जंगलमा लगेर जबरजस्तीकरण गर्न खोजेको बताएका छन् जंगलमा लगेर जबरजस्तीकरण गर्न खोज्दा महिला चिच्याएर भाग्न सफल भइन् प्रहरी निरीक्षक रावलले भने भाग्ने क्रममा महिलालाई सामान्य चोटपटक समेत लागेको छ प्रहरी नियन्त्रणमा रहेका युवक विष्टले आफूले मादक पदार्थको नशामा करणी गर्न खोजेको स्वीकार गरेको प्रहरीले जनाएको छ शिविरमा आश्रय लिदै आएकी महिला दाउरा बेचेर गुजारा गर्दै आएकी छिन् अव्यवस्थित भएको भन्दै चैनपुरका महिलाहरू एकजुट भएर सरसफाई अभियानमा लागेका छन् स्थानीय बजार जथाभावी रूपमा फोहोर नै फोहोर भएपछि सदरमुकाम चैनपुर दुर्गन्धित भएको भन्दै चैनपुरका महिलाहरू एकजुट भएर सरसफाई अभियानमा लागेको स्थानीय मेन्का सिंहले बताउनु भएको छ स्थानीय महिलाहरू एकजुट भई समूह बनाएर सरसफाई अभियानमा लागेका हुन् सदरमुकाम चैनपुरलाई स्वच्छ तथा दुर्गन्धित र विभिन्न प्रकारका रोगहरूबाट बचाउनका लागि स्थानीय महिलाहरू अभियानमा लागेको बताउनु बताइएको छ सदरमुकाम चैनपुरका व्यापारी सरकारी तथा गैर सरकारी कार्यालयबाट निस्किने फोहरेत अव्यवस्थित भएको अभियानमा लागेका महिलाहरूले गुनासो गरेका छन् आज महिलाहरूले सदरमुकाम चैनपुर सफा राख्नुपर्ने जुन व्यक्तिको वा घरको आँगनमा फोहोर देखियो त्यस्ता व्यक्तिलाई एक हजार रुपियाँ सजाय गर्ने र उक्त व्यक्तिको नाम स्थानीय संचार माध्यमबाट सार्वजनिक गर्ने र आगामी दिनहरूमा घर नै पुगेर सम्पूर्ण स्थानीय व्यक्तिलाई जथाभावी रूपमा फोहोर नगर्न आग्रह गर्ने महिला प्रगतिशील सरसफाई व्यवस्थापन समूहका अध्यक्ष पिस्ना नेपालीले बताउनु छ आफ्नो घर तथा भान्साबाट निस्किने फोहरिथित तरिकाले राख्नु पर्ने र विहान जय पृथ्वी नगरपालिकाले फोहोर उठाउनका लागि पठाएको टिप्पर गाड़ीमा फोहोर राख्नु महिलाहरूले स्थानीय सुझाव दिएका छन् तर स्थानीय सर्वसाधारण व्यक्तिले भने नगरपालिकाको फहर लिन आउने टिप्पण पर, नियमित रूपमा नआउने दुई तीन दिनको पटक मात्र आउने भएका कारणले जथाभावी रूपमा फोर हुने गरेको गुनासो गरेका छनृ ऊर्जा मंत्री निर्देशन पसी, केंदर को निर्देशन पशनगढ़ीतरण केन्द्र द्वारा विद्युत महसुल नतीर्ने को लाइन काटने कार्य तीव्रता पर्यटकी दृष्टिकोण ने महत्वपूर्ण शुक्ल फाटा चिनाऊन पर्यटकी पैकेज तैयार लगायारेडियो सृष्टि आज स्कुल जान छोडेर किन यो गोठमा झुक्रिया नमुना मलाई पनि स्कुल जान मन छ क्या तर मेरो मामुले जानै दिनुहुन्न महिनावारी भएको बेला स्कुल जान हुन्न रे नि तेरो त मामु कति कुरा बुझ्नुहुन्छ है ए त्यसो ल त स्कुल जानलाई तयारी हो म आन्टीलाई सम्झाउँछु नि महिनावारी भएको बेला स्कुल जाँदा केही हुँदैन भनेर डेवलपमेंट किूनिटी को सहकार राष्ट्रीय गौड़ महोत्सव दुहत्तर तका वर्षहरू चाहिँ यस वर्ष पनि श्री राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा यही भाद्र पन्ध्र गतेदेखि अठार गतेसम्म सुदूरपश्चिमकै सान कलात्मक एवं ऐतिहासिक देउडा कार्यक्रम गरिने भएकोले सुदूरपश्चिमका सम्पूर्ण कलाकारहरूलाई नाम दर्ताका लागि हार्दिक अनुरोध गरिन्छ भाद्र आठ गते गौरा देवीलाई श्री राधाकृष्ण मन्दिरमा भित्रई पूजा यही भाद्र नौ गतेष्ण जन्माष्टमी भजन कीर्तन राष्ण भगवान को पूजा आजा का साथ ही अहोरात्र भजन कीर्तन भाद्र दस गते एक बजे श्री कृष्ण भगवान को डोल यात्रा बजार परिक्रमा कर यही भाद्र पन्ध्र गते बिहान एघार बजे गौरा देवीको सम उद्घाटन गरी सोही दिन गौरा गौरानाथ फाग धुमारी लगायत विविध कार्यक्रम गरिने सोह्र गते बिहान एघार बजेदेखि गौरानाथम्पा पुरुष महिला देउडाका साथै गौराका विविध कार्यक्रम गरिने यही भाद्र सत्र गते बिहान एघार बजेदेखि गौरा देवीका निरन्तर कार्यक्रमहरू महिला र पुरूष देउडा प्रतियोगिताहरू सञ्चालन गरिने यही भाद्र अठारह गते, गौरा नाच फाग बालू नाच गौरावी पूजा आजा का साथ श्रीकृष्ण मंदिर में सेलाउने गौरा का विविध कार्यक्रम का साथ पुरस्कार वितरण का नतिजा नतीजा प्रकाशन गौरा समापन तेरह श्री राधा कृष्ण मंदिर परिसर बाग बजार डडिलदुरा संपर्क व्यक्ति संयोजक देवराज भट्ट मोबाइल अंठानब्बे अड़चालीस छियात्तर साठी छियासठी कार्यालय सचिव भोजराज ओझा मोबाइल अंठानब्बे अड़चालीस छियातर बाउन्न बाह तपाई अहिले बयानब्बे दशमलव पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं मुक्त भएको आठ वर्ष बित्न लाग्दा पनि मुक्त हलियाको अझै पुनर्स्थापना हुन सकेन नक्कली हलिया, हलिया बनेर बैतडीमा एक व्यक्तिले पाँच लाख कुम्ल्याएको खुलासा सुदूरपश्चिम मुख्य पर्व गौरा आजदेखि शुरू लगायतका ऊर्जा मन्त्री जनार्दन जनार शर्मा प्रभाकरले विद्युत महसूल नतिर्नेको लाइन काट्न केही दिन अघि निर्देशन दिएपछि वितरण केन्द्र धनगढ़ीले पनि त्यसलाई तीव्रता दिएको छ मन्त्रीको निर्देशनपछि बक्यौता उठाउन वितरण केन्द्र अझ सक्रिय भएको हो धनगढ़ी वितरण केन्द्र अन्तर्गत मात्रै दश करोड़ बढ़ी विद्युत बक्यौता रकम रहेको छ सा। सबैभन्दा बढ़ी सड़क बत्तीबाट मात्रै चार करोड़ रूपियाँ बक्यौता उठाउन बाँकी रहेको वितरण केन्द्रले जनाएको छ ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत महसूल नतिर्नेको लाइन काट्न केही दिन अघि निर्देशन दिएपछि वितरण केन्द्र धनगढ़ले पनि त्यसलाई तीव्रता दिएको हो पहिले पनि नियमित लाइन काट्दै आएको केन्द्रले पछिल्ला केही दिनमा त्यसलाई तीव्रता दिँदै तीन महिनासम्म विद्युत महसूल नतिरेका ग्राहकहरूका लाइन काट्न थालेको छ केही दिन यता लाइन काट काट्ने कर्मचारीको संख्यामा समेत वृद्धि गरिएको छ नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्याले पनि मन्त्रीको निर्देशनपछि सुदूरपश्चिममा रहेका आफ्ना आठवटा शाखा कार्यालयहरूलाई महसुल नतिर्ने ग्राहकहरूको लाइन काट्ने कार्यलाई तीव्रता दिन परिपत्र नै गरिसकेको छ पहिले दैनिक जसो लाइन काट्ने कार्य गर्दै आएकोमा मन्त्रालयको निर्देशनपछि दैनिक चालिस भन्दा बढ़ी ग्राहकको लाइन काट्न परिपत्र गरेको जनाएको छ विश्वकै दुर्लभ दुई हजार तीन हजारको झुण्डमा देख्न पाइने बारसिंह नेपालको सबैभन्दा ठूलो पचपन्न वर्ग किलोमिटरमा फैलिएको विशाल घाँसे मैदान जैविक विविधता बाघ गैडा हात्ती चित्तल लगायतका वन्यजन्तु र सयौ प्रजातिका चराचुरूगले भरिपूर्ण कञ्चनपुरको शुक्ला फाटा बन्य जन्तु आरक्ष पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्य स्थल मानेको छ तर यहाँ अवलोकन गर्न आउने बारी बाहिरी तथा आन्तरिक पर्यटकको संख्या भने निराशकीय स्थितिमा छ सरकारी तवरबाट शुक्ला फाटा आरक्ष कार्यालयले देशको प्रचार प्रसार र पर्यटकको आगमनका लागि आतुर रहे पनि यहाँको निजी क्षेत्रले भने पर्यटकको विकासमा संस्थागत रूपमा कुनै कदम चालेको देखिँदैन पछिल्ला आधा दशक यता व्यवसायबाट पर्यटन व्यवसायमा आएका भीमदनगरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने एक्लो प्रयासमा यहाँका पर्यटकीय गन्तव्य चिनाउन ठूलो प्रयास जारी राखेको छनृ शुक्लाफाटाको प्रचार प्रसार नै भएन पर्यटन व्यवसायी भण्डारीले भने राज्यसँगै यहाँको निजी क्षेत्र पनि पर्यटनको विकासमा जाग्नु आवश्यक छ यहाँका पर्यटकीय स्थल शुक्लाफाटा महाकाली नदीको झुलुङ्गे पुल भेदकोट ताल र झिलमिला तालमा पर्यटक भित्राउन सके सबै क्षेत्रलाई चेवा पुग्ने उनको बुझाइ छ पर्यटक आए भने यहाँको व्यापार व्यवसायमा पनि फाइदा पुग्छ उनले भने सुदूरपश्चिमको पर्यटकीय सम्भावनालाई शब्दमा वर्णन गर्न कठिन छ व्यवसायी भण्डारीले शुक्ला फाटालाई खप्तड बढ़ी मालिका राडा लगायतका अन्य पर्यटकीय रूपले चल्तीका स्थलसँग जोडिरहेका छन् पर्यटकमाझ शुक्लाफाटाको प्रचार प्रसारका लागि भन्दै विभिन्न टू प्याकेज ल्याइरहेको छु उनले भने यात्रा सञ्चालन गएता शुक्लाफाटा में पांच सय भा बड़ी पर्यटक वृद्धि भू हजार बहत्तर साल फागुन 6 गति देखि शुक्लाफाटा भ्रमण पैकेज लिया भंडारी ने हाल शुक्लाफाटा देखी, शुक्ला शुक्ला देखी बाजुरा को धार्मिक पर्यटन को गंतव्य बड़ीमालीका पैकेज शुरू करन स्थानीय निकायको पुनर्संरचनामा असहमति जनाउँदै जिल्ला विकास समिति कैलालीमा ज्ञापन पत्र बुझाउनेको संख्या बढ़दै गएको छ पुनर्संरचनाको प्रारम्भिक खाकामा सहमत नभएपछि स्थानीयहरू दिनका दिन जिल्ला विकास समितिमा पुनर्संरचनाको नयाँ खाका पेश गर्दै आएका छन् प्राविधिक सहयोग समितिले जिल्लामा दशवटा गाउँ तथा नगरपालिकाको प्रस्ताव गरेपछि विभिन्न क्षेत्रमा विवाद सिर्जना एक उपमहानगरपालिका पाँच नगरपालिका र चारवटा गाउँपालिका सहित दशवटा स्थानीय निकाय रहने निर्धारण गरिएपछि विभिन्न क्षेत्रमा विरोध भएको प्राविधिक सहयोग समितिका सदस्य योगेन्द्र ओझाले जानकारी दिएका छन् जिल्लामा विवाद देखिए पनि राजधानीमा शीर्षस्थहरूको छलफल भइरहेको उनले बताए उनका अनुसार स्थानीय विकास अधिकारीले राजधानीमा जनता प्रतिनिधिसँगको छलफल जारी राखेका छन् विवादित क्षेत्रमा स्थानीयले आफूलाई सजिलो पर्ने ठाउँमा गाउँ तथा नगरपालिका बनाउन मांग राख्दै जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाउने गरेका छन् विपदमा बन्दोबस्ती व्यवस्थापन सम्बन्धी तीन दिने तालिम नेपालगमा आठको आयोजनामा शुरू भएको तालिममा मध्य तथा सुदूरपश्चिमका नौ जिल्लाका सरकारी निकायका प्रतिनिधि तथा रेडक्रस कर्मीहरूको सहभागिता रहेको छ तालिमको उद्घाटन सत्रमा बोल्दै क्षेत्रीय प्रशासन कार्यालयका उप प्रशासक नरबहादुर खड़काले विपदका बेला गर्ने कार्यमा यस्ता खालका प्रशिक्षणहरूले मदद गर्ने बताउनु भएको छ सरकारी तथा अन्य गैर सरकारी कार्यालयहरूले सधैँ रेडक्रससँग सहकार्य गर्नुपर्ने उहाँले बताउनुभयो नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक इन्द्रबहादुर केसीले रेडक्रसले प्रति वर्ष लाख जनतालाई सहयोग पुर्याउँदै आएकोमा अघिल्लो वर्ष आएको महाभूकम्पका बेला जम्मा अस्सी लाख जनतालाई सेवा दिँदै आएको बताउनु भएको छ नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्माको सभापतित्वमा भएको तालिममा कैलाली कञ्चनपुर डडेलधुरा के बर्दिया दांग सुर्खेत सल्याण काली रेडक्रस सोसायटी का प्रतिनिधि सरकारी कार्यालय का कर्मचारी अब सड़क तथा सवारीस संबंधित सुदूरपश्चिम को ट्राफिक अपडेट आज सुदूरपश्चिम सड़क तथा सवारीसंग संबंधित क्षेत्र घटना तथा दुर्घटना न्षेत्रीय ट्राफिक प्रहारी कार्यालय अतरिया जना देशभर मौसम बदली हुनेछ यस साथै पूर्वी तथा मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने र यता पश्चिमी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान बिग्या, विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि मुक्त भएको आठ वर्ष बित्न लाग्दा पनि मुक्त हलियाको अझै पुनर्स्थापना हुन सकेन नक्कली हलिया बनेर बैतडीमा एक व्यक्तिले पाँच लाख कुम्ल्याएको खुलासा सुदूरपश्चिमेलीको मुख्य पर्वको राजदेखि शुरू पर्वको पहिलो दिन आज घर महिलाले निराहार व्रतपछि तामाखा फाडामा दोडा भिजाएर मनाइदे